नमस्कार तथा शुभ प्रभात बिहानी उषासँगै प्रहर बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षीबाट मित्र रोइजन अनि आवाजबाट कार्यक्रम प्रस्तुता मसुरी अठकाल सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हाट र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यू डु डट रेडियो अर्पण डट कममा लघन गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौं जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत गर्नेछौं भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार थुप्लो मेगा हर्चबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथो का का हानी अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ कार्यक्रम शुभ बिहानीमा रहेर त आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना बाइस गति आइतबार तदनुसार दुई हजार तेह्र मे पाँच तारिक वैशाख कृष्ण पक्ष एकादशी तिथि भोलि बिहान चार दस बजे उपरान्त द्वादशी तिथि पूर्व भाद्रपदा नक्षत्र भोलि बिहान चार बजे उपरान्त उत्तर भाद्रपदा नक्षत्र इन्द्रियोग दिउँसो दुई तिस बजे उपरान्त वैद्युती योग वपकरण योग, आनन्दादि योगमा सर्योग चन्द्रमा कुम्भ राशिमा राति नौ बजे उपरान्त मेन राशिमा उद्योग बेला बिहान छ चौवालिस बजेसम्म यो त कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि तपाईँको लागि आजको दिन त्यति अचित रहेको छैन माया प्रेममा भने रमाइलोको समय रहेको छ परिवारमा एकदम रमाइलो समय छाउनेछ तपाईँको लागि आजको दिन ठिकै रहेको छु सामाजिक कामबाट तपाईँको मन प्रसन्न रहनेछ भने विपरीत लिङ्कबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ नयाँ कामको लागि सुनौलो मौका आउने देखिन्छ माया प्रेममा मनोरञ्जनको समय रहेको छ बोल्दा भने एकदम विचार पुर्याउनुहोला तपाईँको लागि आजको दिन ठिकै रहेको छ मनोरञ्जनको समय आइरहेको छ भने तपाईँको पद बढ्ने खालको दिन रहेको छ कर्कट राशि हुनेहरूका हुने लागि राशी। धार्मिक तथा सामाजिक काम बन्ने देखिन्छ पढाइ लेखाइबाट राम्रो प्रगति पनि हुन सक्ने देखिएको छ केही नराम्रो समाचारले मन खिन्न बनाउनेछ कन्या विदेश यात्राको लागि प्रयास गर्ने एकदम उचित समय आएको छ प्रयास थोरै गर्दा पनि काम बन्ने देखिन्छ कन्या राशिको लागि नयाँ कामको लागि सुनौलो अवसर आउने देखिन्छ मानसिक सुख पनि प्राप्त हुने दिन रहेको छ अगाडि बर्दा विचार गरेर मात्र बढ्नुहोला मन प्रसन्न हुने देखिन्छ पारिवारिक जीवनमा मनोरञ्जन प्राप्त हुने देखिएको छ तपाईँको कामबाट तपाईँले सोचे जस्तो फाइदा लिन सक्नुहुनेछ यातायातको साधन प्रयोग गर्दा विचार गर्नुपर्ने देखिन्छ सन्तान पक्षबाट आवश्यक सहयोग मिल्ला जस्तो देखिएको छैन स्वास्थ्यमा केही गडबडी छाउने देखिएको छ नयाँ कामको लागि सुनौलो अवसर आउने देखिन्छ तपाईँको जागिरमा पनि राम्रो प्रगति हुने खालको समय रहेको छ धैर्य गर्नुहोला तपाईँको लागि समय एकदम राम्रो रहेको छ सानातिना समस्या भने पाखा लाग्ने देखिन्छ आफूले गरेको कामको सन्तोष सास मिल्ने र अन्त्यमा मेन राशि रा मेन राशि हुनेहरूका लागि नयाँ कामको लागि सुनौलो अवसर आउने देखिन्छ तपाईँको जागिरमा भने राम्रो प्रगति हुने खालको समय रहेको छ धैर्य गर्नुहोला तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखातर्फ आज रेडियो अर्पण एक सय चार थपलो पाँच मेगा हर्षबाट प्रसारण हुन्छन् त सोको जानकारी अहिले हामी कार्यक्रम सुपब बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजीसम्म विभिन्न राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म नेपाली पुराना फिल्म गीतहरू सुन्न सक्नुहुनेछ नौ बजेदेखि नौ पन्ध्रसम्म नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझंकार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दश पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ साथै देपेन्द्र थिङको साथमा एघार जीम प्रोग्राम जस्ट फर इजोय सुन सकन्ष को साथ में बारह बजेदी बाह पन्द्रहणी समाचार सुन्न सकन बारह पन्द्रह देखि दिवसो एक बजेम ननिष्ठ बॉलिवड पुरा गी एक बजेदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म अफलाइन चोइस दुई देखि दुई दशसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दशदेखि तीन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ स्वयं मेरो तीन बजेदेखि तीन पन्ध्रसम्म नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने तीन पन्ध्रदेखि चार बजेसम्म तपाईँ बलिउड काउन्टाउन सुन्न सक्नुहुनेछ हिरो सोरुम गरिको, साथी, सागर को साथमा चार बजे देखि चार दस समझ अर्पण खबर सुन्न सकूने सु। चार दस देखि साझ पांच बजेसम तप अफ दप सुन्न सकूने सु। साथी राजील को साथ में पांच बजेदी अर्पण बुलेटिन सुन्न सकूने पांच तीसदी साझ छ बजेसम तारंगी को भोला को सारी सुन्न सकूने छ बजेदी छत्तीसमाल वाणी समाचार सुन्न सकन छत्तीसदी सात बजेसम अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा सात तिसदेखि राति आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठतिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ साझा सवाल सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म खुल्दुली डट सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्मको बीचमा भागवत र प्रवचनमाला लिएर उपस्थित हुनेछ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म छ बजेदेखि छत्तीसम्म साझा खबर सुन्न सक्नुहुनेछ भने छत्तीसदेखि सात बजेसम्म तपाईँ बाणी बहस सुन्न सक्नुहुनेछ सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ पुन त हाम्रो भेट सात पन्ध्रदेखि सात तिससम्मको बीचमा कार्यक्रम शुभ बिहानीमा नहीं से यो जानकारी कार्यक्रम का का का के रूपरेखा जी समाचारमूलक प्रस्तुति प्रसारण होते आई सो सब के प्राजन होटल स्टार बैंक कार्यक्रम को तेसरो चरण कार्यक्रम को रूपरेखा प्रस्तुत कराड़ी अब प्रवेश यानी कि अंतिम चरण भाई जन्मदिन का शुभकामना रोमी ले खुशी रोमी कार्यक्रम को चौथ यानी अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरूमा हामी प्रवेश गरिसकेका छौँ र आजको श्रृङ्खलामा हामीलाई जन्मदिनका शुभकामना रूपी शब्दहरू प्राप्त भइरहेका छन् आज जन्मदिन पनि हुने देश त तपाईँ सम्पूर्णलाई जन्मदिनको लाखौं लाख शुभकामना पनि भन्न चाहन्छौ कार्यक्रम शुभ बिहानीको यो तर्फबाट लाखौं लाख शुभकामना सँगै हामीलाई जन्मदिनका शुभकामना पनि प्राप्त हुने क्रममा हैरहने चार पर्साबाट जन्मदिनको शुभकामना रूपी पत्र प्राप्त भएको छ एटिच्युड मल्टी लर्निङ एकाडेमी परिवारबाट हामीलाई पत्र प्राप्त भएको हो अत्यन्तै लगनशील हाम्रा विद्यार्थी बिनु थापा मगरको आज परेको जन्मदिनको सो अवसरमा अल्ली चालेका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् र उनको प्रत्येक चाहना इच्छाहरू पुरा होन यही भन्दै हामी सम्पूर्ण शुभकामना दिन चाहन्छौँ शुभकामना सा। दिन चाहनेहरूमा हुनुहुन्छ प्रिन्सिपल देनेश परियार एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरहनीचार प्रसाद त्यसै गरी कम्प्युटरको अर्डिनेटर निशल राई साथीहरूमा प्रतिमा थापा मगर साथै समस्त एटिच्युड मल्टी लर्निङ एकाडेमी परिवार खैर हनिचार पश्चात शुभकामना दिन चाहन्छौँ साथै एकैसाथ ह्याप्पी बर्थडे टु यु वेणु थापा मगड भन्न चाहन्छौँ भनेर हामीलाई जन्मदिनको शुभकामना रूपी शब्दहरू टिपाउनु भएको थियो एटिच्युड मल्टी लर्निङ एकाडेमी परिवारबाट देनेस परिवारले यस्तै गरी अर्कैवटा जन्मदिनको शुभकामना रूपी शब्द हामीलाई प्राप्त भएको छ एक प्राप्त भएको शुभकामना रूपी शब्दहरू जन्मदिनको यो सुखद घडीमा सम्पूर्ण नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामना रूपी शब्दहरूको पुष्पगुच्छा अर्पित गर्न चाहन्छौ बसरन्त ऋतुको फुलको थुङ्गा थिमीलाई वर्षा ऋतुको वर्षाको पहिलो थोपा थिमीलाई शरद ऋतुको नयाँ चामलको खेत थिमीलाई शिशिरमा मासमा थरथर कामले यो दिल तिमीलाई के दिउँ अरू आजको दिनमा बचेको यो सारा जीवन थिमीलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना भनेर हामीलाई जन्मदिनको शुभकामना रूपी शब्द ठिपाउनु भएको छ हेठौरा निवासी रश्मी रश्मी कटवेलको आज परेको जन्मदिनको अवसरमा शुभकामना दिन भनेर लेख्न ले शुभकामना दिनेहरूमा हजुर हजुरआमा त्यसै बाबा ऋषि कटेल मम्मी कमला कटेल बहिनी मा हुनुहुन्छ त्यसै गरी भाइ रोनिस हुनुहुन्छ बहिनी रक्षा मामा घरको तर्फबाट हुनुहुन्छ हजुरबुबा भक्तराम खनाल हजुरआमा रमादेवी खनाल आन्टीहरूमा बिमला त्यसै गरी शर्मिला मामा श्रीराम र ध्रुवराज त्यसै गरी माइज हुनुहुन्छ रन्जिता र सम्पूर्ण कटिल परिवारले जन्मदिनको लाखौँ लाख शुभकामना रूपी शब्दहरू टक्राउन चाहन्छौँ भनेर हामीलाई हेटौडाबाट शुभकामना रूपी शब्दहरू हाम्रो तर्फबाट पनि आज जन्मदिन पर्नुहुने भाइ सम्पूर्णहरू पूरा हुँदै जानु शुभकामना दिन चाहन्छौ कार्यक्रम शुभ बिहानीको तर्फबाट सम्पूर्ण आज जन्मदिन पर्ने हुने भाइ सम्पूर्ण सम्पूर्णको लागि र यही शुभकामना सँगसँगै अब हामी कार्यक्रमबाट छुटिएर जानु पर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् लाइफ ीको आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता मसुर या ढकाल पनि विधा हुन चाहन्छु हवस्तु ले फुल को डाली मा, पसे मी हासा, यो माया मी मी बाचा, बाचा। मनोरंजन लामी एक अर्मा समझी समझी